हुदो हो रुनु पनि त मर्नु हो नि होइन र जुन त्यसो त खोसीका आँसु पनि झर्छन् भन्ने तर्क गरौली तिमीले तर मैले रुनु भनेको आँसु झार्नु हो भनेर तिमीसँग जिद्दी गरेको थिएँ र कहिल्यै रुनको लागि आँसु झार्नै पर्छ भन्ने बाध्यतालाई मैले तिमी सामु बढाइ चढाई गरेको थिएँ र कहिल्यै बरु मैले त भनेको थिएँ जुनू तिमी पनि आफू भित्र, म पनि रोन्छु आफै भित्र सँगै तिमीलाई सिकाएथे जुन पनि रोन्छ फूल पनि रोन्छ भनेर जुन र फूल सँगै रोए पनि रात चमकेको उदाहरण पनि तिमी सँगै रात छर्लंग पारेर पेश गरेको थिए म तिमीलाई छुन कुनै अध्यारोको सहारा लिनु परेन मलाई कहिल्यै न त तिमीलाई छुन उज्यालोलाई मतियार नै बनाउनु पर्यो अझ भनौ भने जुन तिमीलाई मैले छुनै परेन अझ त्यति मात्र पनि नभनु तिमीलाई मैले छुन नै चाहिन छुन चाहेको पाप लाग्ला भनेर हो तर पापी रहेछु क्यारे रुनु मलाई पर्यो तिमीलाई भन्दा धेरै दाग लाग्ला जुनमा कतै तिमीलाई छुनुभन्दा पहिले हजारचोटि सोचेथे मैले त्यसैले त बलिष्ट मेरा पाखुरा पनि प्यारालाइसिस भएको बिरामीका झैं थरथरी काँपेथे तिमीलाई छुन खोज्दा छुन डराउनेले कसरी हात थाम्ला जिन्दगीभर कसरी साथ निभाउला जिन्दगीभर के यस्तै सोचेर मुटु फिर्ता मागेकी हौ त जुन तिमीले तिमीलाई छुनु र मरुनु बीचको सम्बन्ध के भन्ने प्रश्न तेर्सिन्छ अब छुनुलाई स्पर्श गर्नु भनिन्छ मायालुहरूको भाषामा तनको स्पर्श र मनको स्पर्शमा सिंहो स्पर्श विभाजित हुन्छ मायाको देशमा तनको स्पर्शका कुरा मैले धेरै पटक गरिसकेको छु फुलुसँग सक्सँग अनि शोभासँग तर उनीहरूसँग दाँझेर उनीहरूसँग झै तनको स्पर्शको कुरा गर्दिन आज मैले तिमीसँग केवल गर्छु त मनको स्पको कुरा त्योभन्दा पहिले ल मानिल्याउ तिमी र म बीचमा तनकै स्पर् भयो अरे त्यो भएको भए पनि कौंसा बाढ़ी पहिरो आधी भेरी जान्थ्यो आखिर आखिर आजभोलि भएको पनि त त्यस्तै छ तिमीलाई मैले निशंको छोएको भए तिमीले पनि निर्वाध छुन दिएको भए बढ़ी भन्दा बढी हामी प्राकृतिक बन्थ्यौ बढ़ी भन्दा बढी हामी दुनियाँ बिर्सिन्थ्यौं बढ़ी भन्दा बढी हामी अर्को पटकलाई योजना बनाउँदै छुट्टिन्थ्यौं त्यति मात्रै तर जुन छुँदै नछुएको तनको गहिराईमा किन पुग् म छोएकै मनले मर्माहत भएको मान्छे म त मनको स्पर्शमै अनाडि सिद्ध भएको मान्छे म त मनको स्पर्शलाई जीवनको सहयात्रा ठान्दा थान्दै पनि त्यही स्पर्शबाट एकाएक करेन्टको झटका लागि चाहिँ धेरै परौ छिटिएको मान्छे जुन कोही बिना कोही बाँच्नै नसक्ने पनि होइन जस्तो तिमी बिना म र म बिना तिमी बाँच्नै नसक्ने पनि होइन तर पनि कुनै समय यस्तै लाग्थ्यो हामीलाई कुनै समय लाग्ने गर्थ्यो जुनु बिनाको रवि अपुरो छ अधुरो छ र सायद जुनूलाई पनि लाग्थ्यो रवि बिनाकी जुनु, जुनु जुन अपाङ्ग छ असहाय छ तर यथार्थ त्यो रहन्छ जुन आज हाम्रो अगाडि छर्लङ्ग छ धेरैले धेरै थरी तर्क गरेका छन् प्रेम भन्ने सानो शब्दलाई विषय बनाएर ती धेरै तर्ककारहरूमध्येका अधिकांशले त प्रेममा एउटा अनौठो शक्ति हुने ठोकुवा समेत गरेका छन् एउटा यस्तो अदृश्य शक्ति जुन शक्तिले तिमीलाई मलाई वा अन्य कसैलाई निर्देशित गरिरहेको हुन्छ प्रेममा आस्था हो यो एउटा जुन आस्था जुन आस्थालाई हामीले आफ्नै किसिमका भावनात्मक नामहरू दिएका छौ विश्वास भरोसा समर्पण आदि आदि आखिर जेनाउ दिए पनि ती सबै हाम्रा भावनाहरू हुन् र ती भावनाको सूत्राधार हाम्रो मन हो यो मन त के भन्छ थाहा छ जुन आज साथ छुटिसकेपछि पनि तिमी मेरी नै हौरे यथार्थ हाम्रो जे होस् अझ यो मन त के भन्छ थाहा छ जुन तिम्रो लागि यो ज्यान सधैँको लागि हाजिर छ अरे कति वाइयात कुरा छ हिजुनु यत्रो ठुलो मेरो मर्जीको मै राजा भन्ने मान्छेलाई नाथे एउटा फिस्टे मनले त्यो पनि कहिले नदेखिएको मनले निर्देशित गर्छ अब आफै सोच जुन सबैलाई नचाउने त आखिर यही मन त रहेछ नि यसले जसो गर भन्यो त्यसै गर्ने हामी होइन र हिजो कुरा मिलतासम तिम्रो मन ने सोच ते ग्यारेटी मक्थे मेरे मन ने कोच ते ग्यारेटी तिमी दिन सकते ठकुआ नुनियाला एक्ले अर् को मन को बुझे दुहाई दिन हम पीछे पर्देन्थ्य पर तर यार्थ कि न्यूनतम समझदारी को बिंदु निर्माण करें त्यत्रो ग्यारेन्टी जस्तो कुरामा मिस्टेक भएको थाहा हुँदाहुँदै पनि हामी आफ्नै किसिमले कसैले थाहा नपाउने गरी भोल सुधार गरिहाल्थ्यौं तर आज मेरै मनले के सोच्छ त्यसको लेखाजोखा छैन मलाई तिम्रो मनले के सोच्छ त्यो तिमी जानु प्रेममा अनौठो शक्ति हुन्छ भन्ने कुराको प्रमाण केले दिन्छ सायद तिमी र म हिजो प्रेममा चुरलुममा डुबेको बेला यो महसुस गर्ने स्थितिमा नहुदा हुँ. तर आज सुन तिमी मेरो प्रेममा चुरलुम्बुबेको बेला तिम्रो मनले के सोच्छ त्यसको ग्यारेन्टी दिन सक्दिनौ तिमी तर मेरा हरेक कुराको ग्यारेन्टी दिन सक्छु मेरो मनले के सोच्छ मेरो ग्यारेन्टी मैले दिन सक्दिन तर तिमीलाई हरेक कुराको ग्यारेन्टी दिन सक्छु यति विश्वासी आखिर केले बनाउँछ होला जुन हो त्यही होला अनौठो शक्ति प्रेमको प्रेममा परुञ्जेल म तिमीलाई यति विश्वास गर्न अभिशप्त हुन्छु कि तिम्रा हरेक भ्रमका खेतीहरूलाई पनि मैले निर्वाध मलजल गरिरही हुर्काइरहेको हुन्छु र त्यस्तै गरिरहेकी हुन्छु तिमीले पनि प्रेममा परुन्जेल म यतिसम्मको त्यागी बन्न सक्छु कि मेरा हरेक अवयवहरू मेटाएर आफूलाई शून्यमा पुर्याउँदासम्म पनि तिमीमा पूर्णता भर्न सकिरहेको हुँदैन मैले र त्यस्तै तिमीलाई पनि हुन्छ कि तिमीलाई र मलाई पनि कुनै समय यस्तै भएको थिएन र पृथ्वी छ जल छ वायु छ पहाड़ छ जंगल छ चा, मान्छे छन् जीव छन् सिंगो परिवेश छ तर पनि हामी शून्यमा रहेका हुन्छौं प्रेममा म यतिसम्म संकुचनमा परि परिरहेको हुन्छु कि मानव मेरो लागि यो संसार बनेकै होइन केवल के तिमी भनेकी हो खानु पिउनु हाँस्नु रुनु जिउनु सब तिमीमै सीमित सँगै तिमीलाई पनि त्यस्तै भइरहेको हुन्छ हामी एकबाट दुई हुन्छौ तर कैयौंबाट अलग्गिन्छौं र फलस्वरूप एक्लिन्छौ कि तिमी र म बीचमा पनि यस्तै भएको होइन र जुन कुनै समय तर सलाम भने सलाम छ त्यो मान्छेलाई जसले प्रेममा हार खाएर भनेको हुनुपर्छ प्रेममा अनौठो शक्ति छ भनेर सलाम छ त्यसलाई त्यसैले त आज म पनि भन्न विवोष भएँ हो प्रेममा साह्रै ठूलो शक्ति हुँदो रहेछ हिजो त्यही शक्तिले नचाउनु नचाह्यो मलाई तिम्रै वरिपरि आज त्यही शक्तिले रुआउँदैछ मलाई तिम्रै यादमा घरिघरि असारको महिना हिलाम्य परिवेश खेतैभरि खेतालाहरू झमझम परिरहेको झरी सहरमा पढ्दै गरेको र बर्खे विदामा आए घर आएको म एसएलसी सिद्ध्याउँदा बित्तिकै कुदेर मामा घरको रोपाइमा आएकी तिमी अनि किन आउनु परेको नि तिमीलाई फेरि मेरो घरको रोपाइमा आफ्नो माइजूसँग पर्नु त्यो दिनको हाम्रो भेटघाट जुन आखिर गाउँ गाउँ नै हो जुन भन्नेले त गाउँलाई रूढीग्रस्त समाज पनि भन्लान् तर मैले त्यही नै हो भनेर गाउँलाई स्वीकार्न सक्दिनँ अनुशासनको एउटा अनौठो कसी हुन्छ गाउँमा र त्यो अनुशासनमा हामी आफूलाई सीमान्तकृत गर्न बाध्य हुन्छौ त्यो दिन भएको पनि त्यही थियो न म कोदालो चलाउन जानेको मान्छे न हलो जोत्न नै जानेको सानैदेखि कि त कलम छोप्ने कि त किताबमाथि घोप्टिने बानी परेको मान्छे त्यो हिलाम्य धरतीलाई असार मासमा लाउन सक्ने कुनै गुण नै थिएन ममा तर विपरीत कति लच्छिन कि तिमी रोप्न पनि जाने कि जिउ काड्न पनि जाने कि अझ कति सिपालु अरूले भन्दा झण्डै दोब्बर गुना छिटो रोप्ने तिमीले खै मलाई मात्र त्यस्तो लाग्यो हो कि तिमी थियो नि त्यस्तै मेरो त्यति मनले जानुस् ती तिम्रा माइजूहरू मलाई गिज्याउन बाहेक केही नजान्ने ए रवि हिलो लाग्ला है अरे के चन्द्रमालाई हिलो लागेको थिएन र जाबु रविलाई हिलो लाग्ला भनेर गिज्याउनु पर्ने काम नपाएका बुढीहरू साँच्चै जुनु झुवाक चलेर आउँथ्यो घरिघरि हुन त जुन जुन टाढाबाटै हेरेको राम्रो भन्छन् तर किन किन मान्छेको जातलाई जुनकै छेउमा पुग्न मन लाग्छ अझ त्यतिले नपुगेर जुनलाई छोइहाल्न मन लाग्छ कवि मन भएको म तत्काल गीत पनि फुरेथ्यो तिमीलाई देखेर फुल भन्छ आइजा आइजा पहराले भन्छन् अझ भिरबिचै फक्रिएको फुल टिप्नुको अर्कै मजा आकाश भन्छ न आइजफ हो यो मनले भन्छ तजा धरतीभित्रै उदाएको जुन हेर्नुको अर्कै मजा धरोधर्म जुन तिमीलाई पहिलो नजरले नै फुल देख्यौ तिमीलाई पहिलो नजरले नै जुन देख्यौ थाहा छैन नजरले गल्ती गर्यो वा गरेन तर मलाई ज्यादै आनन्द मिल्यो फुल टिप्न पनि मन लागेथ्यो घरिघरि जुन छुन पनि मन लागेथ्यो घरिघरि फुल टिपे ओलिएला भन्ने डर थियो जुन छोए दाग लाग्ला भन्ने डर थियो तर पनि जुन तिम्रो छेउ आउन आतुर मेरो मनलाई नमा म आफैले रोक्न सकेँ न त ती मलाई गिजाउने तिम्रा माइजू र उनका साथीहरूले बाहना बन्यो बिउ म चारवटा मुठा बिउ हातमा समातेर तिम्रो छेउमा पुगी पनि हाले जे पर्ला पर्ला भन् ठानेर हिलोमा खुट्टा गढेर हिँड्न नमिलेको यथार्थ एकातिर थियो भने तिम्रो नजिक पुग्न लालायित मनले सञ्चालन गरेको शरीरका मेरा प्रत्येक अङ्ग कामिरहेका थिए जाँगरीले तिमी पनि मेरो त्यो क्रियाकलापले गर्दा अल्छी गरे जस्ती देखिन थाल्यो कारण तिमी मेरो चर्तिकालाई हेर्नलाई घोप्टो पर्न खोज्दा खोज्दै पनि सकिरहेकी थिइनौ जिस्क्याउन नजानेका आइमाईहरू खिच्किँदै छिल्लिँदै छेडखानी गर्दै थिए तिमीसँग ए जुन रविले मोहनी लायो कि हो रोप्नै छोडिस् त यस्तै भन्दै थिए फतौरे रोपारेहरू कसम जुनु रिस साह्रै उठेर आएको थियो मलाई त्यति बेला लागेथ्यो हाम्रा बाबालाई भनेर ती रोपारेहरूलाई तत्काल छुट्टी दिइहालौँ र तिमी र म मात्रै भएर खेत रोपेर सिद्ध्याउ अनौठो एकल काटे साहस पलाए थियो मनमा रोपारेका वचनका झटाराले तिमीलाई बेसरी लागेर हो कि कुन्ने घोप्टो परेर फेरि तिमी ठाडो पर्नै खोजिनौ सिमसिमे पानीमा टाउको निउर्याएरै निहाल्ने तिमीलाई जुन घोप्टिएको थियो मेरो मनमा छाइहाल्यो तिमीलाई छेडखाने गर्नेहरूप्रति रिस जागेर आयो हातका मुठा बिउहरू ताकी ताकी उनीहरूकै अगाडि हुत्ताइदिन थाले एक त कमजोर निशानेवाज म अर्को तिम्रो सामिप्यमा काँपिरहेका मेरा हरेक अङ्गहरू मेरा हातहरू एकातिर ताकेर फालेको बिउको मुठो फ्यात्त गर्दै तिम्रो छेउमा पद्रिन पुगेछ के चाहियो र हिलो जति जम्मै तिम्रो मुखमा मेरो सातो फुत्लो ओड्यो तिमी रोनु न हाँस्नुभयो रोपारेहरूको गलल्ला हाँसो तथातै फैलियो लाज र सरम अनि डरले वर्षाको पानीमै पानीमै पनि पानी म पानी पानी भएँ जुन त्यो आकर्षण प्रेमकै एउटा पालुवा त थियो नि आखिर प्रेमले आफ्नो शक्ति देखाएरै छाडे त्यति लाज र शरमका रेखाहरू तिम्रा अनुहारमा पनि कोरिए चन्द्रमामा हिलो छापेर दाग लगाइदिइहाले भने चन्द्रमा झन किनकिन चहकिलो भए झै लाग्न थाल्यो मलाई तत्काल बाबा आएर अकस्मात कान समात्नुभयो अलिपर लगेर खुजुक्क भन्नुभयो किन हिलो छापेको मेरो हम्सले ठाउँ छोडे जुनु तिम्रो मलीन अनुहारले मलाई हेरिरहेकी थियो लाग्थ्यो मेरो रविलाई छोडिदिनुहोस् भन्दै तिमी अनुनय विनय गरिरहेकी छौ मेरो बाबासँग बाबाले कानबाट हात हटाएर भन्नुभयो बिहे गर्छस् जुनलाई म त मरे जुन खुत्रुकै परे म त के गर्नु गर्नु सोच्नै सकिनँ हिलोमा लडी बुढी गरेँ खेतभरि बुर्कुसी मारे तिमीलाई तीनचोटि मै खाँदै पागल झे यताउता कुदेँ कुद्दा कुद्दै नराम्ररी आलीमै पधारिएँ तब झसँग बिउजिएँ ओहो तिमीलाई साँच्चीकै के हिलोको लागेको रहेछ तिमी सफा गर्दै थियौ म बिउको भी, मुठो समातेर लुरु लुरु बिहाडतिरै फर्किएँ दुनियाँ व्यस्त भइरहेको त्यो क्षणमा पनि मैले कतै हराएर एउटा मीठो कल्पना गर्न भ्याएछु जुनू बाबाले तिमीलाई सहरर्ष स्वीकारेकोसम्म सपना देख्न भ्याएछु अनि क्षणभरमै सपना विपनामा परिणत भएको अर्को मिठो सपना पनि बुनिहाले मनमा तर जुनु यसपालिको सपना अघिको जस्तो टुटिहाल्ने सपना चाहिँ थिएन यो सपना प्रेमको सपना थियो तिमीसँगको साथको तिमीसँगको सहयात्राको सपना थियो आशासँगै जोडिएको सपना थियो त्यो विश्वाससँगै जोडिएको सपना थियो त्यो जुन पुरा हुन समय लागेन आखिर तिमी मेरो अङ्गालोमा आएरै छोड्यो एक दिन आखिर तिमी मेरी बाहिरै छाड्यौ एक दिन रोपाईँमा आएकी थियौ त्यही नै काफी थियो किन आउनु पर्या थियो र जुन बारम्बार मामा घर अनि मामा घर आएपछि किन धाउनु पर्या थियो र बाहना खोज्दै मेरो घर अनि म पनि किन नभएका छुट्टी झिकी झिकी घर हाम्फाल्नु पर्या थियो र कलेजबाट प्रेमले तानेको रहेछ जुन बिचरा हामीलाई के था। तिम्रो र मेरो घनिष्ठतालाई कसलेको मन पराएनन् र तिम्रा मामा माइजूले कि तिम्रा साथीसङ्गीले कि मेरा बाबा आमा र घर परिवारले सबैको नजरमा मुना मदन मुना मदन भयौ हामी सुनेको थिएँ प्रेम गर्नेका बैरी धेरै हुन्छन् रे तर सुनाउनेहरूले यो सुनाउन बिर्सिएका रहेछन् कि प्रेम गर्नेहरूका आफन्त त्योभन्दा दोब्बर पनि हुन्छन् भनेर यता गयो तिम्रै चर्चा उता गयो तिम्रै चर्चा तिम्रो रूपको चर्चा तिम्रो गुणको चर्चा तिम्रो शालीनता र सभ्यताको चर्चा तिम्रो संस्कार र आचरणको चर्चा अनि तिम्रो भावभङ्गीमा र आनी चर्चा मैले भाग्य के हो त्यति जाने मैले भाग्यमानी कस्तो हुन्छ ऐना हेर्दा त्यति बेलै देखेँ अनि साक्षात्न्द्रमा कस्तो हुन्छ तिमी मामा घरमा उदाउँदा देखे दिन बिते महिना बिते वर्ष बित्न जुगौँ लागे पनि आखिर बितेरै छाडे मेरो अध्ययन नराम्रो कहिले पो थियो र त्यसमाथि बेला बेलामा तिमी सम्झाउँथ्यौ भन्थ्यौ रवि म त गाउँले म त पढ्न नसकेकी मान्छे हजुर पढ्नुहोस् धेरै पढ्नुहोस् ठूलो मान्छे बन्नुहोस् तिमीले सम्झाउँदा लाग्थ्यो हो म वास्तवमै ठूलो मान्छे बन्नुपर्छ तिमीले अराएका सबै काम खुरूखुरू मान्न मन लाग्थ्यो मलाई तिमी खुसी हो त्यो बाहेक ठूलो प्राप्ति मेरो लागि केही हुनै सक्दैन थियो तिमीले भन्थ्यौ रवि ठूलो मान्छे भएपछि मलाई नबिर्सिनु होला है म भन्थे दत लाटी आफ्नो मुटुलाई पनि कसैले बिर्सिन्छ र तिमी अँ होला भन्दै अविश्वास गरेको अभिनय गर्थ्यौ फेरि भनी पनि हाल्थ्यौ उहाँ सहरमा कति केटी लगाउनु भयो होला मैले अनुमान लगाउँथे सायद हरेक केटीहरूको एउटा मिठो फर्मुला हुनुपर्छ केटाहरूलाई आफ्नो नजिकभन्दा नजिक ल्याउने मन हरकटा फर्मुला प्रयोग करे रब... हरकटाक फर्मुला प्रयोग कर भाल्थे होने जुनू तिमी नही प्रेम रिम्मी नौ भन्न तो जुनू पेम पर तिमी नौ रंतिम तिमी नौ तर अंतिम सास जानुभंदा धरें पैले मेरे ढुकडुकी मेरे साथ छोड़ अब प्रश्न कर कसरी भयो तिमी मेरो अन्तिम प्रेम हो सम्मान गर्छु तिमीलाई र निसंकोच भन्छु पनि मेरो पहिलो प्रेम तिमी नै हो तर अन्तिम प्रेम गरी गरी हुन त जीवनको अन्त्यसम्म साथ दिनुपर्ने होइन र जुन तिमीलाई धोकेबाज भनौ कि विश्वासघाती तिमीलाई दिवस केटी भनौँ कि स्वेच्छारी म आफै दोधारमा छु घरिघरि परेलीका डिलभरि टल्पल आउने आँसुलाई औलामा ल्याएर सोध्छु ए आँसु जुन मेरीको हुन आँसुले रुँदै भन्छ जुन तेरी कोही होइनन् जुन आकाश कि जुन हुन् तैँले हेर्नु मात्र पर्थ्यो टिप्न खोज्नु हुँदैन थियो त्यसैले त्यसैले तैँले मलाई बगाउँदैछस् आज आँसुले यस्तै भन्छ जुनु, के साँच्चै हो र जुन के तिमीलाई मैले हेर्नु मात्र पर्थ्यो र मैले एमबिबिएसमा नाम निकालेपछि होस्टेलमा तिमीले पठाएको चिठीको अंश याद छ मलाई लेखेकी थियो, रवि हजुर त अब डाक्टर बन्नुहुन्छ ठुलो मान्छे बन्नुहुन्छ म त गाउँले केटी हजुरको सामु त भुइँको धुलो झैँ हुन्छु होला तिमीले यस्तै केही लेखेकी थियो, मेरो पढाइ नै त्यस्तै हो वा मनै बेवकुफ हुँ जवाफ फर्काउन तत्काल मैले सकिनँ फेरि केही समयपछि तिम्रो पत्र आयो लेखेकी थियौ रवि हजुर ठुलो मान्छे बन्दै हुनुहुन्छ मलाई भुल्न थाल्नुभयो ठिकै छ था। यस्तै रहेछ संसार यस्तै लेखेकी थियो तिमीले मैले सम्झाएर पत्र लेखेको पनि थिएँ पठाउनु पाइनँ सोचेँ दसैँमा घर जाँदा उसको मामा घरमा भेट भइहाल्छ त्यति बेलै सब कुरा गर्छु तर त्यस दसैँमा तिमी मामा घर आइनौ थाहा भएन किन आइनौ म निराश मन लिएर होस्टेल फर्केँ र परीक्षाको तयारीमा जुटे केही समयपछि जब म दोस्रो वर्षमा थिएँ तिम्रो पत्र आयो फेरि यसपालिको पत्रको शुरूआतमै तिमीले ले लेखेकी थियौ रवि यो पत्र मेरो आँसुले लेखेको हो कलमले होइन म झस्केँ चिठी नपढी एक सोचेकै छिन् के होला यो चिठीमा त्यस्तो एक किसिमले मुटुले ढ्याङ्रो ठोक्न थाल्यो तैपनि हिम्मत गरेर पढ्न थाले लेखेकी थियौ रवि हजुर डाक्टर बन्नुस् ठूलो मान्छे बन्नुहोस् भविष्य राम्रो बनाउनुहोस् म त सानी मान्छे गाउँकी मान्छे हजुरलाई सुहाउँदिनँ अब बा बिहे गरिदिने भन्नुभएको छ बा आमाको कुरा मान्नुपर्छ मैले नराम्रो नमान्नुहोला हजुरले चिठी पुरै पर्दासम्ममा मलाई एकैचोटि आँधी भुइँचालो आए लाग्यो के अनर्थ भयो यस्तो मैले केही सोच्नै सकिनँ तैपनि सम्हालिएर तिमीलाई पत्र पठाएँ प्रत्युत्तरमा फेरि तिमीले लेख्यौ रवि म अब हजुरकी बन्न सक्दिनँ मेरो बिहे पक्का हो हजुरले पिर नमान्नुहोला राम्ररी पढ्नुहोस् ठुलो मान्छे बन्नुहोस् एस्ते एस्ते एस्ते लेखे लेखेकी थियो पढ्दा पढ्दै म एएक झोला कस्न थालेँ साथीहरूले सम्झाउन थालेँ इन्टर्नल एक्जाम आइरहेछ एक्जाम सकाएर जालास भनेर उनीहरूको कुरा पनि माने पन्ध्र दिनपछि घर आएँ तिम्री माइजूलाई सोधेँ जुन कहाँ छिन् भनेर उहाँले घर छिन् भन्नुभयो म तिम्रो घर जाने कुरा गरेँ उहाँसँग फेरि उहाँले भन्नुभयो जुन त बाबाआमाको घर होइन आफ्नो घरमा छिन् रवि अब नगए पनि हुन्छ म बेहोस हुन मात्र बाकी भयो अब मलाई सम्पूर्ण धरती आकाश फाटेझै लाग्यो चिटचिट पसिन आयो आँखाबाट एकैचोटि बर्खे फेल उर्लेर आयो अनि भुइँमा थचक्क बसेँ र बालक रोएझै क्वाले म जुन खानु पिउनु पढ्नु आफ्नो दैनिक क्रियाकलापमा व्यस्त हुनु आदि सब काम छोड़कर अब म कतई हरा सुना सुनाऊे जुनू को बीहे तेरह दिन भो मच मेरे काज क्रिया उम समझिथे सोची रहना मन लगे प्रेम में गचा खा कसम बिता पल गीठा बात फगत भ्रम मे सोच कति ठूल भ्रम बांचद मं कुनै समय यही रविले सोच्थ्यो पूर्णिमा सिङ्गो मेरो हो पूर्णिमाको रात मेरो हो पूर्णिमाको जुन पनि मेरो हो तर ग्रहण लागेको रविले औसी बाहेक अर्को रात देख्नै छाड्यो बहिनीहरू खासखुस कुरा गर्थे जुन दिदी त आफ्नो दुलासँग मामा घर आउनु भएको आउनु भएको छ कति राम्ररी देखिनु भएको छ रातो साडीमा बहिनीहरूले यस्तै यस्तै भन्दा एक्कासी मुटु भकानीहरू आउँथ्यो मैले पनि सपना देखेको थिएँ कुनै दिन मेरी जुनु रातो साडीमा म सेतोकोटमा मेरी जुनु मेरो अङ्गालोमा अनि म संसारको सर्वोच्च शिखर सगरमाथामा मैले पनि कल्पना गरेको थिएँ मेरी जुनूलाई संसारकी सबभन्दा राम्री परीलाई रातो साडीमा दुलहीको भेषमा मेरा बाबा आमाको त्यो घरमा त्यो पवित्र मन्दिरमा भित्र्याउने तर यथार्थमा था तिमी अर्कैको घर सजाउन पुग्यौ एक बधाई दिए त्यो भाग्यमानीलाई जसले तिमीलाई पायो अर्को मनले तिमीलाई दुलैको त्यो भेषमा हेर्ने चाहना पनि राखिहाल्यो बारदलीसम्म निस्केर तिमीले माइजूको घरतिर हेर्न खोजे तिमी देखिनु कतै तैपनि देखिन्छ्यो कि भनेर हेर्दा हेर्दै दुष्ट आँसुहरूले आँखाको बाटो नै छेकिदिए मनमिल्ने एउटी सुनिता थिए बहिनी आइज त भनी बोलाए जात जुनूलाई हेरेर आइज भनी पठाएँ सुनिता तिम्रोमा गएर फर्कन वर्ष दिन लगाई फर्केपछि बेली विस्तार लाउन थाली। दादा जुन दिदी त मलाई झम्टी झम्टी रुनुभयो दादा कहाँ हुनुहुन्छ भनेर सोध्नुभयो मैले होस्टेल भनेर ढाटे। अनि मसँग भन्नुभयो जुन दिदी त हजुरलाई एकदम माया गर्नुहुन्छ अरे हजुर, गर्नु हजुर त जुन दिदीको लागि देउता हो अरे देउतासँग जुनु दिदी जस्तो सानो मान्छे नसुहाउने रे हजुर धेरै पढेको मान्छे अरे जुन दिदी एसएलसीमै रिजल्ट बिग्रेर बसेको मान्छे अरे हजूअ को जोड़ी नसुहने रे तेल जुन दीदी अर्क मैंसंग बिहे रे दादा जुन दीदी माफ कर दिन रे बहनी कहानी सुनाऊ थी मेरा आंखा भर एक किसिमलेग को पारो चढ़ मोटू को ढुढ़ुक बढ़ते थो मनमें गाली करें तिमी चंद्रमा को जो रूप पी ग्रहण लगे बुद्धि भैक केटी कस्तो निर्णय करे किसंग नसुहने रे खुर्क थुक्क भने हुन्छ नि आफूसँग म सुहाउन्न भनेर आरोप लगाउन थालेँ तिमीलाई रिसले उछार पाइन तिम्रै छेउ गएर सोध्न मन लाग्यो एजुने कस्तो हुन्छ र सुहाउने जोडी भनेको तेरो रो मेरो सर्टिफिकेटले बिहे गर्ने हो र चिच्याइ चिच्याइ यस्तै कुरा सोध्न मन लाग्यो रिषै रिसमा तिमीसँग चिच्याइ चिच्याइ यस्तै कुरा सोध्न मन लाग्यो अशान्त मनलाई धेरै बेरको प्रयासपछि सम्हाले सोचे जे भयो भयो ऊ खुसी थियो भने म पनि खुसी हुनुपर्छ मन सानो पार्नु हुँदैन यस्तै सोचेर पढ्न जाने निदो गरेँ तैपनि सहर फर्किनुभन्दा अगाडि एकचोटि भेटौं कि जस्तो लाग्यो तर हिम्मत आएन मानौ दोषी पापी मनै हुँ सहर फर्के होस्टेलमा साथीहरूले सोधे के भने त जुनूले मैले सारा वृत्तान्त सुनाएँ साथीहरू अचम्म परे धेरैले त जुनू धोकैबाज हो भने कतिले मलाई नै दोषी देखाए अनि कतिले त भने आइमाईको मन भगवान् जानुन् जो जसले जिजे भने पनि पीडा मेरै मनमा छ जुन व्यथा मेरै मनमा छ प्रेम गर्छु भनेर गरिने चीज रहेछ यसले त आफै तान्दो रहेछ आफ्नो भूल भुलैयामा मान्छेलाई प्रेममा प्रयोग हुने शब्दहरू प्रेम माया विश्वास भरोसा आशा खुसी हाँसो रोदन धोका पीडा पश्चाताप आदि सम्पूर्ण शब्दहरूमा डुब्न थालेँ अब म फलस्वरूप एउटा निष्कर्ष निकालेको छु आजभोलि मैले जुन निष्कर्षले मलाई जीवन जिउन मद्दत गरिरहेको छ प्रेममा मान्छे अन्धु हुन्छ प्रेममा मान्छे बहिरो हुन्छ अनि प्रेममा मान्छे शून्य हुन्छ धोका र विश्वास भन्ने शब्दको बीचमा एउटा अर्को शब्द हुन्छ त्यो हो भ्रम विश्वासभित्रै पनि भ्रम हुनसक्छ र धोकाभित्रै पनि भ्रम हुनसक्छ हुनसक्छ तिमी र म हिजो दुनियाँ भुलेर एक हराएको बेला जुन विश्वासको जन्म भएको थियो त्यो नै एउटा मिठो भ्रम पो थियो कि त्यसैले त हामी यथार्थभन्दा निकै माथि उठेर एकअर्काको आफूप्रतिको प्रेम र समर्पणको ग्यारेन्टी दिन्थ्यौं दुनियाँसँग र हुनसक्छ आज तिमीले गरेको निर्णय पनि एउटा धोका हो भनेर सम्झिहाल्नु मेरो भ्रम हुनसक्छ वा तिम्रो बाध्यता हो भन्नु पनि मेरो भ्रम हुन सक्छ त्यसो हो भने यो भ्रम के हो त भन्ने प्रश्न उब्जिन सक्छ अब भ्रम त जुन असमझदारीको उपज रहेछ र असमझदारी भनेको नियमित भेटघाट कुराकानी अन्तरंगको अभावमा सृजना हुने तत्व रहेछ नत्र त म होस्टेल बस्दैमा अनि दुई चार दिन सम्पर्कमा नआउँदैमा त्यति बलियो ठानिएको हाम्रो प्रेमको बन्धन बंद किन टुट्नु पर्थ्यो र आखिर असमझदारी भएर त्यो होला नि होइन र जुन नत्र जुन हुँ भन्ने आफ्नो पहिचानलाई नै गुमाएर जाव एउटा सेतोकोट लाउने मान्छेसँग म मा सुहाउन भन्नु तिम्रो कत्रो भूल तिमीले बिहे गर्छु भन्दा भन्दै पनि म आउन्जेल मलाई नै पर्खौली भन्ठान्नु मेरो कत्रो भूल कत्रो असमझदारी हेर जुनु, असमझदारी तिल जत्रो हुन्छ आकारमा तर यसको प्रभाव पहाड़को भन्दा ठूलो पर्छ सम्बन्धमा तिललाई पहाड़ बनाउने काम भ्रमले गर्छ त्यसैले जुन जे भयो सो भयो तिमी विवाहित जिन्दगीमा छेउ अब तिम्रो सम्बन्ध अर्को कसैसँग जोडिएको छ त्यहाँ असमझदारी जन्म नदिन्स को लगी निमित इंटरेक्शन कर समझिन् इफ यू आर अ गुड कम्युनिकेटर माइंडेड यू आर रेस्पोन्सिबल तिमी हाँस तिमी खुशी हौ यदाक रोइ्या ने विगत समझे न रो जुन विगत में रवि होने प्रयास कर विगत लीठो सपना समझे बांच सदैभरी जूनी भरी, भरी अलविदा